स्वास्थ्यको सेवा जनमानसमा सजिलैसँग उपलब्ध छैन अझ यसमा उचित जनशक्तिको अभाव भौतिक पूर्वाधारको कमी र थोरै लगानीले गर्दा मानसिक स्वास्थ्यको सेवा निकै नै दुर्लभ बनेको छ त्यसमाथि हाम्रो रूढिवादी सोच र परम्परा भएको समाजलाई मानसिक स्वास्थ्यको बारेमा धेरै भ्रम र थोरै जानकारी मात्र छ यस्तो बेलामा मानसिक स्वास्थ्यको सेवा समुदायमा कसरी लान सकिन्छ होला म त धेरै गाह्रो पो देख्छु यहाँ गाह्रो अवश्य छ कृपा तर असम्भव भने छैन नेपालमा आजकाल समुदायमा आधारित मानसिक स्वास्थ्यको अवधारणाको बारेमा चर्चा हुन थालेको छ यो समुदायमा आधारित मानसिक स्वास्थ्य कुन् तिम्रो प्रश्नको जवाब सँगै यसको विविध पक्षको जानकारी लिन हामीले टिपिओमा कार्यरत दिपेश उपाध्यायलाई यसको बारेमा सोधेका थियौँ उहाँसँगको कुराकानी अबको पालोमा तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ धन्यवाद आज हामी सामुदायिक मानसिक स्वास्थ्य अथवा समुदायमा आधारित मानसिक स्वास्थ्यको बारेमा कुरा गर्न गइरहेका छौँ पहिला सुरुमा यो सामुदायिक मानसिक स्वास्थ्य भनेको चाहिँ <laughs> के हो भर्खर यहाँले पनि भनिहाल्नुभयो होइन समुदायमा आधारित मानसिक स्वास्थ्यको कुरा आउँछ यसमा जस्तो अब साइकोलोजी अथवा मनोविज्ञान भनेपछि एउटा चाहिँ व्यक्ति व्यक्तिमा भएका समस्याहरू के के हुन् र त्यसलाई चाहिँ समाधान गर्न चाहिँ हामीहरूले के के उपायहरू अप्नाउन सक्छौँ के के थेरापीहरू चाहिँ हामीले प्रयोग गर्न सक्छौँ भन्ने कुराहरू इन्डिभिजुअलमा फोकस भयो व्यक्ति व्यक्ति आफैमा मात्रै फोकस भयो तर नाइन्टिन फिफ्टिज र नाइन्टिन सिक्सटिजमा चाहिँ अमेरिकामै के रियलाइज भयो भन्दाखेरि जब चाहिँ हामीले चाहिँ व्यक्तिको बारेमा कुरा गर्छौँ व्यक्तिमा सुधारको बारेमा कुरा गर्छौँ व्यक्तिमा भएका समस्याहरू समाधान गर्ने कुरा गर्छौँ त्यहाँनिर चाहिँ लार्जर पर्सपेक्टिभबाट चाहिँ नहेरिकन हुँदैन अलिकति ठुलो होइन ठुलो म्याक्रोभ्यूबाट चाहिँ नहेरिकन हुँदैन जस्तो व्यक्ति भन्ने बित्तिकै व्यक्तिको सम्बन्ध कसँग जोडिएको हुन्छ भन्दाखेरि परिवारसँग जोडिएको हुन्छ ऊ बस्ने समुदायसँग जोडिएको हुन्छ उसको चाहिँ कल्चर उस उसको धेरै कुराहरू जस्तो अब धर्म संस्कृतिदेखि लिएर अरू धेरै कुराहरूसँग पनि उसको चाहिँ सम्बन्ध जोडिएको हुन्छ र कतिपय जुन व्यक्तिमा देखेका समस्याहरू जुन भन्छौँ नि हामीहरू होइन ती व्यक्तिमा देखेका समस्याहरू यी अर्का पाटाहरूसँग पनि जोडेर चाहिँ आएका हुन्छन् र त्यो नाइन्टिन फिफ्टिज र नाइन्टिन सिक्सटिजमा एउटा कन्फरेन्स भयो अमेरिकामा त्यो कन्फरेन्समा चाहिँ के रियलाइज भयो त भन्दाखेरि व्यक्तिलाई त ठिक छ होइन व्यक्तिसँग सम्बन्धित विषयवस्तुमा त हामीहरूले काम गर्छौँ भने होइन काम गर्नु आवश्यक नै छ भने होइन तर व्यक्ति एउटा पाटो हो भने अर्को पाटोलाई चाहिँ हामीहरूले चाहिँ भुल्नु हुँदैन है अर्को पार्टी वा पाटोलाई चाहिँ हामीहरूले समावेश गरेनौँ भने जुन हामीहरूलाई चाहिँ खोजेका उपायहरू हुन्छन् ती चाहिँ पूर्ण नहुन सक्छन् अब त्यो प्र उपायहरू चाहिँ प्रभावकारी नहुन सक्छन् भन्ने चाहिँ नाइन्टिन सिक्सटिजमा चाहिँ भएको यो अमेरिकामा भएको कन् कन्फिडेन्सलाई रियलाइज भयो र समाजलाई चाहिँ छोड्नु हुँदैन समुदायलाई चाहिँ छोड्नु हुँदैन भन्ने यस्तो किसिमको चाहिँ लबीहरू पनि हुन थाल्यो अनि त्यसपछि इन्डिभिजुअल राइट्सको कुराहरू पनि आउनु थाल्यो जस्तो अब मनोसामाजिक समस्या परेका व्यक्तिहरू मानसिक समस्या परेका व्यक्तिहरूको उनीहरूको चाहिँ आफ्नो राइट्सहरू समाजमा उनीहरूले कस्तो जीवन चाहिँ बाँच्ने हो बाँच्न पाउने हो भन्ने भन्ने विशेष विषयमा चाहिँ आधारित भएर होइन अरू चाहिँ राइट्सको कुराहरू पनि आए र यसपछि चाहिँ संसारभरि शा नै यो चाहिँ कम्युनिटीमा चाहिँ फोकस गर्नुपर्छ होइन कम्युनिटीमा फोकस नगरिकन चाहिँ हुँदैन भन्ने खालको चाहिँ त्यहाँबाट चाहिँ सुरुवात भएको पाइन्छ अब हामी अब यसको महत्त्वको बारेमा हौ नेपालमा चाहिँ यसको महत्त्व कतिको छ तपाईँको विचारमा नेपालमा अब यसको किन पनि महत्त्व छ भन्दाखेरि जस्तो हामीहरूले अगाडि पनि कुरा गऱ्यौँ होइन जस्तो अब व्यक्ति केन्द्रित थेरापीहरू जुन आए र त्यस्तै त्यो चाहिँ अभिव्यक्तिमै केन्द्रित भए होइन तर जब चाहिँ हामी अब लार्ज लार्जर सोसाइटीको कुरा गर्छौँ होइन पुरा समुदायको कुरा गर्छु होइन र चाहिँ धेरैभन्दा धेरै मान्छेहरूलाई चाहिँ यो मनोसामाजिक स्वास्थ्य म यो चाहिँ मानसिक स्वास्थ्यको सेवा पुर्याउने कुराहरू गर्छु त्यो चाहिँ हामीहरू चाहिँ अब धेरै धेरै धेरैभन्दा धेरैजनाको पहुँचमा जानु आवश्यक छ र त्यो चाहिँ इन्डिभिजुअल थेरापीबाट सम्भव छैन किनभने इन्डिभिजुअल थेरापीले काम गर्ने भनेको एकजनासँग काम गर्ने हो होइन एकजनासँग काम गर्ने हो एकजना व्यक्तिमा चाहिँ आएको समस्याहरू समाधान गर्न अथवा चाहिँ उपायहरू पहिल्याउन होइन सहयोग गर्ने हो तर अब यो कम्युनिटी साइकोलोजीको चाहिँ एप्रोच चाहिँ के हुन्छ भन्दाखेरि समुदायमा हामीहरू चाहिँ त्यही त्यही लिएर हामी समुदायमा कसरी जान सक्छौँ कस्ता कस्ता खालको टेक्निकहरू चाहिँ हामीहरू समुदायमा आधारित टेक्निकहरू चाहिँ युज गर्न सक्छौँ प्रयोग गर्न सक्छौँ र चाहिँ धेरैजना धेरैभन्दा धेरै व्यक्तिहरूलाई चाहिँ हामीहरू यसको सेवा दिन सक्छौँ भन्ने नै यसको चाहिँ मुख्य फोकस हो त्यही भएर चाहिँ नेपालमा अब यसको निकै नै आवश्यकता छ भन्ने मलाई लाग्छ किनभने अब भुइँचो भर्खरै गएको भुइँचालोबाट पनि हामीले त्यो देख्यौँ होइन एकैचोटि एकदमै धेरै मान्छेहरूलाई चाहिँ मनो यो मानसिक स्वास्थ्य अथवा मनोसामाजिक स्वास्थ्यको आवश्यकता अनुभव भयो र त्यो पुर्याउनु पनि भयो होइन यो सामुदायिक मानसिक स्वास्थ्य चाहिँ कस्ता कस्ता मनोसामाजिक समस्याहरू अथवा भनौँ मानसिक समस्याहरूमा चाहिँ एकदम उपयोगी हुन्छ अब मानसिक समस्या भनेर मानसिक समस्या अथवा चाहिँ मनोसामाजिक समस्यालाई गम्भीरताको आधारमा हामीहरूले दुईवटा भागमा छुट्याउन सक्छौँ एउटा एउटा चाहिँ तपाईँको चाहिँ अलिक कडा खालको मानसिक समस्याहरू भनेर जुन भनिन्छ होइन अर्को चाहिँ न्युरोसिस हुनसक्छ जुन चाहिँ बढी चाहिँ उदासीनता अनि त्यसपछि तपाईँको चाहिँ एन्जाइटीसँग सम्बन्धित समस्याहरू हुनसक्छ जुन चाहिँ मान्छेको चाहिँ दैनिक जीवनमा पनि धेरैभन्दा धेरै नै आइरहेको हुनसक्छ विभिन्न स्टेसको कारणले गर्दाखेरि तनावको कारणले गर्दाखेरि र यो आ, यो चाहिँ अब यो कम्युनिटी मेन्टल हेल्थले दुइटै खालको चाहिँ दुइटै खालको चाहिँ हाम्रो समस्या भएका व्यक्तिहरूलाई यसले सहयोग गर्नसक्छ जस्तो उदाहरणको लागि कम्युनिटी मेन्टल हेल्थले काम गर्ने भनेको एउटा चाहिँ कम्युनिटी मेन्टल हेल्थ र अरू मानसिक स्वास्थ्यले पनि काम गर्ने भनेको दुईवटा तरिकाले फेरि दुईवटा तरिकाले चाहिँ काम गरिराखेका हुन्छन् एउटा चाहिँ मान्छे बिरामी भइसकेपछि चाहिँ उसलाई चाहिँ उपचार गर्ने होइन अथवा मान्छेलाई समस्या परिसकेपछि चाहिँ उसलाई उपचार गर्ने र अर्को चाहिँ मान्छेलाई समस्या पर्नुभन्दा अगाडि नै होइन त्यो समस्या चाहिँ कसरी नआओस् भनेर त्यसको रोकथाम गर्ने okay. कडा मानसिक चाहिँ बिरामी भएको अवस्थामा पनि उनीहरूलाई चाहिँ समाजमा कसरी पुनर्स्थापन गर्ने भन्ने कुराहरूमा कम्युनिटी मेन्टल हेल्थ चाहिँ त्यहाँनिर पनि सहयोग पुर्याउन सक्छ हजुर सामुदायिक मानसिक स्वास्थ्यको जुन अवधारण छ इस, यसमा चाहिँ को को समय हुन्छ यो महत्त्वपूर्ण प्रश्न हो जस्तो मलाई लाग्छ जस्तो समुदायमै रहेका व्यक्तिहरू होइन समुदाय समुदायमै रहेका व्यक्तिहरू जस्तो अब कुनै पनि संसारमा भएका अथवा चाहिँ गभर्मेन्टले सरकारले अथवा चाहिँ गैर सरकारी संस्थाहरू अथवा एनजिओ नै भनौँ होइन गैर सरकारी अन्तर्राष्ट्रिय अथवा चाहिँ संस्थाहरू भनौँ उनीहरूले गर्ने कुनै पनि प्रोग्राम चाहिँ कुनै पनि कार्यक्रमहरू समुदायको चाहिँ समुदायको प्रत्यक्ष सहभागिताबिना चाहिँ त्यो चाहिँ पूर्ण चाहिँ हुँदैन अब यसमा अब यो चाहिँ अब कम्युनिटी मेन्टल हेल्थको कुरा गर्छु सामुदायिक मानसिक स्वास्थ्यको कुरा गर्छ भने अब यसमा समुदायमा रहेकै मान्छेहरू जस्तो धेरै खालका चाहिँ अवधारणाहरू छन् जस्तो अब स्कुलको कुरा गर्ने हो भने स्कुलमा हुने हाम्रो जुन शिक्षकहरू हुनुहुन्छ होइन उहाँहरू चाहिँ उहाँहरूलाई हामीले इन्भल्भ गर्न सक्छौँ यो मनो मानसिक स्वास्थ्य अथवा चाहिँ मनोसामाजिक स्वास्थ्यसँग सम्बन्धित प्रोग्रामहरूमा आएँ जस्तो यो एनजिओजहरूमा एनजिओहरूमा काम गर्ने जुनहरू हुनुहुन्छ होइन उहाँहरू चाहिँ मानवीय मानवीय सहायताको लागि काम गर्नेहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले यसमा सम्ेट्न सक्छौँ अब नेपालमा जति पनि अब स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू छ ती चाहिँ गाउँ गाउँमा चाहिँ अब घर घरसम्म होइन व्यक्ति व्यक्तिसम्म पुर्याउने भनेका नेपालमा चाहिँ महिला स्वास्थ्य स्वयंसेविकाहरू भनेर जुन हामीहरू भन्छौँ नेपालमा अहिले बाहन्न हजार भन्दा बढी होइन महिला स्वास्थ्य स्वयंसेवीकाहरू हुनुहुन्छ र उहाँहरूको मार्फत पनि हामीहरू चाहिँ जान सक्छौँ र चाहिँ अर्को चाहिँ अफेक्टेड पर्सनहरू सम्बन्धित व्यक्तिहरू जसलाई चाहिँ यी समस्याहरू छ उहाँहरूको सहभागिता पनि यो कम्युनिटी मेन्टल हेल्थमा समुदायमा आधारित मानसिक स्वास्थ्यमा हुनसक्छ सामुदायिक मानसिक स्वास्थ्यमा जुन हुन्छ नि हेल्थवर्कर कम्युनिटी हेल्थवर्कर उनीहरू चाहिँ ग्रास रुट लेभलमा काम गर्छ ग्रास रुट लेभलमै काम गर्नु उनीहरूको जस्तै कस्तो के तालिमहरू के लिनुपर्छ कस्तो छ त्यसको व्यवस्था जस्तो हामी कहाँ चाहिँ थोरै दिनको तालिम दिने चलन छ जस्तो अब प्रायः चाहिँ बिस दिन अथवा एक महिना होइन एक दुई महिना यस्तै त्योभन्दा बढी चाहिँ उहाँहरूले चाहिँ तालिम पाउनु भएको उनीहरूको चाहिँ मेन कामहरू चाहिँ कस्तो हुन्छ उहाँहरूको जस्तो अब प्रिभेन्टिभ जुन आस्पेक्टको कुराहरू गऱ्यौँ नि होइन प्रिभेन्टिभ मेथडमा जस्तो अब ला धेरैजसो मानसिक समस्याहरू मनोसामाजिक समस्याहरू जीवनमा जीवन स्तर जीवन लाइफस्टाइल जीवन स्तरमा आएका चाहिँ परिवर्तनहरू होइन मान्छेको चाहिँ बाँच्ने तरिकामा आएका परिवर्तनहरूको कारणले गर्दाखेरि पनि हुनसक्छ होइन भनेपछि अब उहाँहरूले चाहिँ अप्लाई गर्ने धेरैजसो एप्रोचे जुन जुन चाहिँ अब टकथेरापीको एप्रोच भयो होइन सुनिदिने समस्या परेका व्यक्तिहरूको कुराहरू चाहिँ सुनिदिने र चाहिँ मिनिमम लेभलमा सपोर्ट प्रोभाइड गरेर त्यसबाट पनि केही न केही मात्रामा तनावहरू कम हुन्छ र धेरैजसो चाहिँ उहाँहरूले काम, काम गर्ने भनेको तनावसँग सम्बन्धित समस्याहरूलाई कसरी कम गर्न सकिन्छ तनावलाई कसरी कम गर्न सकिन्छ अलिकति लाइफ सम्बन्धित होइन अलिकति तनावसँग सम्बन्धित मेथड्सहरू चाहिँ उहाँहरूले धेरै जसो नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको विषय चाहिँ कसरी प्रवेश भयो कहिले र कसरी प्रवेश भयो नेपालमा चाहिँ कसरी प्रवेश भयो भन्दाखेरि यो विशेष गरेर यो चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको माध्यमबाटै हुनुपर्छ जस्तो मलाई लाग्छ यो बेसिकली चाहिँ माओवादी द्वन्द पश्चात चाहिँ नेपालमा कम्युनिटी एप्रोच लिएका हुन् हजुर नेपालमा दो यस सम्बन्धी के कस्ता कार्यहरू भएका छन् नेपालमा ने चाहिँ धेरैजसो अब मैले मलाई चाहिँ थाहा भएअनुसार होइन mm. मेरो जानकारीमा भएअनुसार चाहिँ जस्तो धेरैजसो जस्तो अब यो धेरैजसो चाहिँ यो ट्रेनिङको गतिविधिहरू भएको छ होइन जस्तो mm. ट्रेनिङमा चाहिँ तपाईँको चाहिँ एउटा त अघि नै जुन हामीले भन्यौँ होइन समुदायिक स्तरका कार्यकर्ताहरू उत्पादन गर्ने कामहरू भएका छन् अनि mm. त्यसपछि अनि त्यसपछि जस्तो काउन्सिलरहरू नेपालमा चाहिँ जुन चाहिँ छ महिना चाहिँ तालिम प्राप्त गरेका काउन्सिलरहरू अथवा चाहिँ मास्टर्स पास गरेर आउनुभएका थेरापी गर्ने जुन काउन्सिलर अथवा साइकोलोजिस्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ समुदायमा गएर चाहिँ हेल्प गर्ने किसिमको कामहरू पनि गर्नुभएको छ जस्तो अब ग्रुप हिलिङको का प्रोसेस कामहरू गर्नुभएको छ संस्थाहरूकै थ्रुबाट होइन इन्डिभिजुअली भनेको होइन मैले सङ्घ थ्रुबाट ग्रुप हिलिङको कामहरू गर्नुभएको छ समुदायमै गएर चाहिँ कसरी चाहिँ तनावलाई चाहिँ कम गर्न सकिन्छ भन्ने अथवा चाहिँ अथवा अर्को गरेको काम भनेको चाहिँ शिक्षकहरूलाई होइन जस्तो धेरैजसो मानसिक अथवा चाहिँ मनोसामाजिक समस्याहरू चाहिँ जस्तो अब यो चाहिँ वयस्क अवस्थापछि यो किशोर अवस्था पार गरिसकेपछि सुरु हुन्छन् होइन र र चाहिँ रा, बाल्यकालमा गरेका अनुभवहरू स्कुलमा गरेका अनुभवहरू एकदमै महत्त्वपूर्ण हुन्छन् र त्यो भएर चाहिँ जस्तो अब नेपालमा धेरै सं चाहिँ टिचरहरूलाई पनि होइन सामुदायिक स्कुलमा पढाउने जुन टिचरहरू हुनुहुन्छ शिक्षक शिक्षिकाहरू हुनुहुन्छ उहाँहरूलाई पनि चाहिँ अब यस्ता खालको चाहिँ तालिमहरू दिनुभएको छ कसरी चाहिँ बच्चासँग चाहिँ सा हामीहरूले होइन एउटा चाहिँ कसरी चाहिँ हामीहरूले चाहिँ संसारका सिपहरू प्रयोग गरेर होइन उनीहरूलाई ला, उनीहरूलाई चाहिँ नराम्रो इम्प्याक्ट नपर्ने गरी नराम्रो प्रभाव न नपाएर नपर्ने घरि कम्युनिकेट गर्न सक्छौँ सञ्चार गर्न सक्छौँ र र उनीहरूमा भएका चाहिँ प्रतिभा प्र गर्न सक्छौँ होइन अथवा चाहिँ यो चाहिँ मनोसामाजिक समस्या नै परेको छ भने होइन त्यसमा चाहिँ हामीले कसरी काम गर्न सक्छौँ भन्ने विषयमा चाहिँ शिक्षकहरूले पनि धेरै तालिम पाउनुभएको छ अनि त्यसपछि अर्को चाहिँ मैले जुन भने एफसिएसबी जुन चाहिँ जुन चाहिँ महिला स्वास्थ्य सेवी सेविकाहरू जुन चाहिँ नेपालमा पचास हजारभन्दा बढी छन् होइन उहाँहरूले पनि यो चाहिँ विशेष त भुइँचालो आइसकेपछि धेरै धेरै नै मात्रामा उहाँहरूले पनि तालिम पाउनुभएको छ र नेपालमा चाहिँ अरू हेल्थ वर्करहरू जुन जुन हुन्छ स्वास्थ्य चौकी उपस्वास्थ्य चौकीमा काम गर्ने जुन चाहिँ हाम्रो तपाईँको अनामीहरू हेल्थ असिस्टेन्टहरू जुन हुनुहुन्छ होइन उहाँहरूले पनि धेरै नै यो योसँग सम्बन्धित हाल हाले होइन योसँग सम्बन्धित धेरै जानकारी र धेरै तालिमहरू चाहिँ पाउनु भएको छ मूलत तालिममा अवेरनेसमा र चाहिँ ह्युमन रिसोर्समा चाहिँ काम भएको छ यसरी भन्दाखेरि हजुर हजुर चाहिँ अब समु समुदायमा आधारित भएर मानसिक स्वास्थ्यमा काम गर्नुहुन्छ विशेष गरी अब रिसेन्टली कुरा गरौँ बुझारेपछि तपाईँले चाहिँ के के कामहरू गर्नुभयो त मैले अब भुइँचालोपछि जस्तो म ठ्याक्कै भुइँचालो चाहिँ गएको गएकी बेलामा होइन म चाहिँ इन्डियाबाट चाहिँ यो एउटा कोर्स गरेर आएको थिएँ मास्टर्स कोर्स कोर्स गरेर आएको र त्यसपछि तुरुन्तै चाहिँ म यो नेपालमा मानसिक स्वास्थ्यमा मनोसामाजिक क्षेत्रमा विशेष गरेर काम गर्ने संस्थाहरूमा चाहिँ इन्भल्भ भएँ होइन म संलग्न रहेँ त्यसमा चाहिँ सुरुको फेजहरूमा चाहिँ यो जुन अघि मैले भने त्यो ट्रेनिङ ट्रेनिङसँग सम्बन्धित कुराहरूमै म अलिकति बढी mm -hmm. इन्भल्भ भएँ होइन अनि त्यसपछि त्यसपछिको समयमा चाहिँ यो अब अलिकति अवेरनेसको कुराहरूमा जन जनचेतनाको कुराहरूमा पनि काम गर्नुपर्छ भन्ने हिसाबले यो एउटा वेबसाइट बनाउन पनि हामीहरू चाहिँ लाग्यो भने त्यो संस्थाको मार्फतबाट एउटा चाहिँ वेबसाइट हामीहरूले बनाएको छौँ त्यसमा चाहिँ यो मानसिक स्वास्थ्य भनेको के हो यस्तो बेलामा चाहिँ कस्ता कस्ता लक्षणहरू देखिन्छन् र लक्षणदेखि पनि हाम्रो एउटा चाहिँ व्यक्तिको कुन कुन कुन कुन भागमा त्यस्तो लक्षणहरू चाहिँ देखिन सकिन्छन् जस्तो हामीहरूले चाहिँ यसलाई चाहिँ अलिकति अलिकति सजिलो पार्ने किसिमले होइन यी लक्षणहरूलाई चाहिँ चार भागमा चाहिँ वर्गीकरण गरेका छन् जस्तो ती लक्षणहरू चाहिँ हाम्रो शरीरमा देखिन सक्छन् होइन ती ती लक्षणहरू चाहिँ हाम्रो मनमा देखिन सक्छन् होइन र ती लक्षणहरू हाम्रो सम्बन्धमा देखिन सक्छन् अथवा चाहिँ ती लक्षणहरू चाहिँ हाम्रो व्यवहारमा देखिन सकिन्छ सक्छन् र र तिनीहरूलाई अब तिनीहरूलाई चाहिँ अब हामीले कम गर्न पनि हामी हामीले चाहिँ अब कसरी काम गर्न स सक्छौँ के के उपायहरू अप्नाउन सक्छौँ भन्ने कुराहरू गर्दाखेरि पनि यी चारवटै कुराहरूमा चाहिँ फोकस गरेर गर्दाखेरि सजिलो हुने भन्ने हिसाबले हामीले त्यस्ता खालको चाहिँ इन्फर्मेसनहरू त्यसमा राखेका छौँ जस्तो यो वेबसाइट चाहिँ मनोसामाजिक भनेर रहेको छ एप पनि छ यसको एप पनि छ यही वेबसाइटमा भएका इन्फर्मेसनहरू सूचना राखर हमें एटा एप भी बनाया है मनोसाजिक एम एएनओ एस ए एम ए जेआईके डट कम सीओएम डट एनपी से लगइन करू अनि यो, यो वेबसाइट यो चाहिँ तपाईँ यो वेबसाइटमा गएर चाहिँ यु टाइप गर्नुभयो भने होइन यो चाहिँ वेबसाइट खुल्छ नेपालमा एउटा रमाइलो के कुरा छ भने सुरुमा मानसिक रोग लागेपछि सुरुमा कहाँ जाने हो भने धामी झाँक्री कहाँ जान्छन् मानिसहरू धेरै मानिसहरू अब विश्वास अविश्वास आफ्नो पाटोमा छ होइन अब यदि यो कम्युनिटी मेन्टल हेल्थ यदि नेपालमा यसलाई स्थापित गर्नु भने सायद धामी झाँक्रीहरूलाई पनि यसमा इन्कर्पोरेट गर्न सकिन्छ कि के छ तपाईँको विचार यसमा चाहिँ यो गरि नै राखिएको रा, रा पनि छ होइन जस्तो अब नेपालमा जस्तो अब यो हालै मात्रै पनि होइन यो चाहिँ नेपालमा जस्तो अब मानसिक स्वास्थ्य अथवा मनोसामाजिक स्वास्थ्यले प्रवेश पाएको भनेको यो माओवादी विशेष गरेर माओवादी द्वन्द्वहरू हो र द्वन्द्वपछि चाहिँ नेपालमा अब कतिपय संस्थाहरूले चाहिँ समुदायमा जब हामी काम गर्छौँ भने होइन समुदायका चा समुदाय अङ्गहरूलाई चाहिँ प्रयोग गर्यो भने अझ बढी चाहिँ प्रभावकारी हुनसक्छ भन्ने किसिमको चाहिँ कन्सेप्ट ल्याएर नेपालमा नेपालमा भएका धामी झाँक्रीहरूलाई एउटा एक किसिमको चाहिँ सामान्य किसिमको चाहिँ अघि समस्याहरू चाहिँ समाधान कसरी गर्न सकिन्छ भन्ने किसिमको तालिमहरू दिएर हुनसक्छ कि होइन अथवा चाहिँ उहाँहरूको सिपले पुग्दैन भने उहाँले चाहिँ अब यस्तो समस्या पर्दाखेरि तपाईँ चाहिँ कहाँनिर चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ भने त्यस्तो खालको जानकारी चाहिँ उहाँहरूलाई गराएर हुन्छ कि यस्तो खालको चाहिँ तालिमहरू चाहिँ दिएर नेपालमा चाहिँ धेरै अर्गनाइजेसनहरूले काम गरेका पनि छन् होइन र र चाहिँ यो नेपालमा मात्रै होइन जस्तो अब यो तेस्रो विश्वमा चाहिँ विशेष गरी होइन तेस्रो विश्वमा जस्तो अब ल्याटिन अमेरिकी देशहरूमा पनि अफ्रिकन कन्ट्रिजहरूमा पनि होइन र यो चाहिँ नेपालमै पनि ए साउथ एसियन कन्ट्रिजहरूमै पनि साउथ एसियन देशहरूमै पनि जबसम्म चाहिँ हामीले यो ट्रेडिसनल हिलर्स जुन भन्छौँ हामीहरूले होइन समुदायमै आधारित जुन चाहिँ पारम्परिक सेवा पुर्याउने जुन चाहिँ अब धामी झाँक्रीहरू हुनुहुन्छ होइन उहाँहरूलाई चाहिँ तालिम दिएर उहाँहरूलाई चाहिँ इन्भल्भ नगरिकन होइन उहाँ यस्ता चाहिँ प परम्परागत पद्धतिहरू चाहिँ हामीले प्रयोग नगरिकन समुदायमा चाहिँ हामी चाहिँ इफेक्टिभ हुन सक्दैनौँ भन्ने चाहिँ जुन सोच त्यो सोच चाहिँ मलाई ठिकै हो जस्तो लाग्छ त्यो एउटा चाहिँ सही तरिका चाहिँ हो जस्तो मलाई लाग्छ तपाईँको समय र विचारलाई धेरै धेरै धन्यवाद मेरो पनि यहाँलाई धेरै धेरै धन्यवाद छ यसरी चाहिँ मलाई यो नेपालमा मनोसामाजिक क्षेत्र मानसिक क्षेत्र होइन आफ्नो धारणा उहाँ हुनुहुन्थ्यो हामीलाई समुदायमा आधारित मानसिक स्वास्थ्यको बारेमा जानकारी दिनुहुँदै अब हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ हामीले हाम्रो साइक विज्ञान टिप अन्तर्गत दिपेश उपाध्यायलाई मानसिक स्वास्थ्य सबैको पहुँचमा पुर्याउन के के कदम चाल्नुपर्छ भनेर सोधेका सो थियौँ उहाँले भन्नुभयो यसलाई बुधागत रूपमा भन्नुपर्दाखेरि जस्तो चार पाँचवटा कुराहरू आउँछ जस्तो यो अगाडिको छलफलमा पनि आइसकेका कुराहरू नै हो जस्तो एउटा त प्रमुख कार्य भनेको जनचेतनाकै कुरा आउँछ सबभन्दा पहिला जस्तो मान्छेलाई समस्या पर्दाखेरि उसले चाहिँ अब आ, यो चाहिँ मासिक समस्या नै हो भनेर एउटा त बुझ्ने वातावरण हुनुपऱ्यो होइन त्यो किसिमको चाहिँ हाम्रो चाहिँ एजुकेसन हुनुपऱ्यो त्यो किसिमको चाहिँ शिक्षा हुनुपऱ्यो त्यो किसिमको चाहिँ बुझाइ हुनु र त्यसपछि कहाँनिर चाहिँ सम्पर्क गर्ने भन्ने कुराहरूमा त्यो स सँग सम्बन्धित जानकारी हुनुपऱ्यो र चाहिँ प्रिभेन्टिभ लेभलमा होइन प्रिभेन्टिभ लेभलमा सामान्य खालको चाहिँ समस्याहरू चाहिँ कसरी समाधान गर्न सकिन्छ भन्ने त्यस्तो खालको जानकारीहरू पनि मान्छेहरूमा हुनु पऱ्यो भन्नुको सबैभन्दा चाहिँ प्रमुख हामीहरूले गर्नुपर्ने काम भनेको अवेरनेस नै हो र ज र जति बढी चाहिँ मान्छे चाहिँ अवेर हुन्छन् जति बढी चाहिँ मान्छे जागरुक हुन्छ त्यति बढी चाहिँ यी सेवाहरू चाहिँ खोज्छन् र त्यति बढी नै हामीलाई यसको चाहिँ आवश्यकता अनुभव पनि हुन्छ र जति बढी चाहिँ हामीहरूलाई आवश्यकता अनुभव हुन्छ त्यति बढी चाहिँ हामीले पोलिसी लेभलमा पनि चेन्जेसहरू लिएर आउँछौँ र चाहिँ त्यति बढी नै चाहिँ हामी चाहिँ यहाँ ह्युमन रिसोर्स पनि डेभलप गर्छ र त्यसपछि हामीले काम गर्नुपर्ने भनेको चाहिँ इन्फ्रास्ट्रक्चरमा हो ह्युमन रिसोर्समा हो जस्तो नेपालमा चाहिँ अब मानसिक स्वास्थ्यसँग सम्बन्धित इन्फ्रास्ट्रक्चरको कुरा गर्दाखेरि आ, जस्तो यो चाहिँ स्वास्थ्य चौकी उपस्वास्थ्य चौ स्तरमा पनि हामीहरूले जुन चाहिँ सामान्य खालको समस्या समाधान गर्न सकिने होइन औषधिहरू पुर्याउन सक्छौँ कि अथवा चाहिँ त्यहाँ भएका चाहिँ हाम्रो चाहिँ जुन जनशक्ति छ त्यो जनशक्तिलाई चाहिँ यो विषयसँग सँगसँगै सं, तालिमहरू दिन सक्छौँ कि भन्ने कुराहरू यसरी ह्युमन रिसोर्स अवेरनेस र चाहिँ पोलिसी लेभलमा भएका चेन्जेसहरू चाहिँ हामीले पोलिसी लेभलमा चाहिँ चेन्जेसहरू ल्याउनुपर्छ जस्तो लाग्छ त्यो थियो यस हप्ताको साइक विज्ञान टिप साथी का हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साताको शनिबार तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुन्छ बेलुकी सभा पाँचदेखि बजे सम्म। हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौ हामी सँगै रहनुहोला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 जेआइजिवाईएसए एट साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्से अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सेमा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन सँगै साइक विज्ञानको वेबसाइट डब्लुडब्लुडब्ल्यु डट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एड साइक विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रममा हामीले विपसना ध्यान विधिको बारेमा र समुदायमा आधारित मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्यौँ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 नमस्कार साथी युएस एम्बेसीको सहयोग तथा जिपिवाईसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइकविज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ म कृपा सिक्देल म सुजन श्रेष्ठ तपाईँ अहिले हामीलाई उज्यालो नाइन्टी नेटवर्क साथै उज्यालोको मोबाइल एप द्वारा विश्वको विभिन्न हाम्रो कार्यक्रममा स्वागत छ गएको अङ्कमा हामीले तपाईँको मनोजिज्ञासाको सम्बोधन विज्ञ मार्फत गर्यौं र साथै डिप्रेसनको बारेमा पनि जानकारी गरायौं साथै हामीलाई सुन्दै हुनुहुन्छ भने आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे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 आजकल जीवनको अभिन्न कामको चाप, खास मानिसुजन तनाव भनेको सबैलाई नै हुने कुरा हो यो सामान्य नै हो तर तनाव व्यवस्थापन चाहिँ कसरी गर्ने भन्ने महत्वपूर्ण कुरा हुन्छ यहाँ हो कृपा तनाव व्यवस्थापन आजकल धेरैको चासोको विषय बनेको छ मानिसहरूले आफ्नो तनावको व्यवस्थापन विभिन्न तरिकाले गरिरहेका हुन्छन् हो नि र एउटा व्यवस्थापनको उपाय ध्यान पनि हुन्छ हाम्रो पूर्वीय सभ्यता र चलनमा एउटा ध्यान विधि विपसना तनाव घटाउनको लागि चेतना र संवेदना बढाउनको लागि र आध्यात्मिक रूपमा मनको शान्तिको लागि पनि धेरै उपयोगी सिद्ध भएको छ त्यही त त्यसैले त आजकल यो ध्यान स्वदेशी र विदेशीमा धेरै नै लोकप्रिय बनेको छ विपसजना ध्यान मा विधिको बारेमा हामी कार्यक्रमको पहिलो खण्डमा कुरा गर्छौ दोस्रो खण्डमा समुदायमा आधारित मानसिक स्वास्थ्यको बारेमा कुरा गर्छौ र कार्यक्रमको अन्तिम खण्डमा हाम्रो नियमित साइक विज्ञान टिप पनि छ साथी तपाईँलाई तनाव भयो भने के गर्नुहुन्छ के कस्ता उपायहरू अप्नाउनुहुन्छ तनावलाई कम गर्न सुजन आजकल हामीले देख्छौँ कि धेरै मानिसहरू ध्यान प्रति आकर्षित भएका छन् त्यसैले विभिन्न ध्यान केन्द्रहरू स्थापना पनि भएका छन् ध्यान केन्द्रहरूमा एकदमै लोकप्रिय ध्यान केन्द्र धर्म विपसना ध्यान केन्द्र धेरै मानिसहरूको गन्तव्य भएको छ विपसना ध्यान केन्द्रले मानिसहरूको ध्यान र उत्सुकता तान्न सफल भएको छ हामीले विपसनाको बारेमा जान्नका लागि बुढानीकण्ठित धर्म श्रिंग विपसना ध्यान केन्द्रमा गएका थियौँ त्यहाँ स्थित हामीले त्यहाँ विपसना ध्यान सिकाउने एक गुरुसँग विपसनाको बारेमा जान्न खोजेका थियौँ उहाँसँगको कुराकानी सुनाउन त है स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा धन्यवाद गुरु खासमा विपासना भनेको के हो विस्तो भने जुन यथार्थ कुरो छ नि जुन सत्य कुरो छ त्यसलाई एज इट इज हेर्ने यथाभूत ज्ञान दर्शन जुन छ त्यसलाई नै विपक्ष नै भनिन्छ र यसलाई अर्को भाषामा भन्दाखेरि चाहिँ विशेष पश्ची विशेष विपक्षेन भनिन्छ त्यसलाई विशेष भने जुन चिजलाई विशेष प्रकारले हेरिन्छ त्यसलाई नै विपक्ष नै भनिन्छ जस्तो पश्यन भने हेर्नुभयो विपक्ष भने विशेष प्रकारले हेर्नु भएको हुनाले यसलाई चाहिँ विपक्ष यसमा खासमा के के कार्यक्रम हुन्छन् अब कार्यक्रम चाहिँ यो कस्तो हुन्छ भने यो दस दिनको कार्यक्रम हुन्छ त्यसमा दस दिनमा चाहिँ एक तिहाई भनौँ साढे तिन दिन चाहिँ आनापान यो आफ्नो सास आएको गएको सासभित्र आएको बाहिर गएको चाहिँ सिकाइन्छ र तिन दिनपछि चाहिँ अनि आफ्नो शरीरको सम्वेदना के के हुन्छ शरीरमा यो अन्तर्यात्रा गराइन्छ यो अन्तर्यात्रा भने मतलब कस्तो हो नि अन्तर्मुखी बनाइन्छ साधकहरूलाई र अन्तर्मुखी भएर टाउकोदेखि खुट्टासम्म खुट्टादेखि टाउकोसम्म यात्रा गर्न सिकाइन्छ त्यो यात्रामा आफ्नो शरीरमा के के भइरहेको छ संवेदनाहरू के के भइरहेछ शरीर शारीरिक रूपमा र मानसिक रूपमा चाहिँ त्यो के के चिन्तन मननहरू भइरहेछ त्यो उद्वेगहरू विचारहरू आउँछ त्यो कुरो नै हेर्न सिकाइन्छ अब आ, गुरु हामीले कुरा गर्यो कि विपासनामा मानिसहरू जिन्दगीको कोहलालबाट एकछिन भए पनि छुटकाएर पाउन आउँछन् भनेर अब तपाईँको विचारमा चाहिँ आफ्नो लागि आफै समय बिताउन कतिको जरुरी छ यो एकदमै चाहिँ जरुरी छ चा। किनभने मान्छे जहिले पनि बहिर्मुखी बहिर्मुखी बहिर्मुखी भएर बाँचिया अब यसले अन्तर्मुखी म के हुँ र म के छ मेरो मनको स्वभाव कस्तो छ मेरो शरीरमा के भइरहेछ भन्ने कुरो उसले कसले पनि कहिले पनि हेर्या हुँदैन अब त्यो हेर्न चाहिँ यहाँ सिकाइन्छ त्यस कारण चाहिँ अब जब उसलाई त्यो हेर्न सिकाइन्छ उसले अनि आफूलाई चिन्न थाल्दछ आफूले आफूलाई चिन्न थाल्दछ उसले जब आफूले आफूलाई चिन्दछ त्यसपछि संसार चिन्दछ अब विपचनाको मनोवैज्ञानिक रूपमा फाइदा चाहिँ के के हुन्छन् चाइकोसोमेटिक डिजिजहरू जति छन् त्यो त यसलाई चाहिँ सेभेन्टी एटी चाहिँ जति हाम्रो मनसँग जोडिया हुन्छन् अब मनले चाहिँ एउटा कल्पना गर्छ त्यो कल्पना गर्न साथ ऊहो मेरो त्यो आउँला दुख्यो भने तपाईँ कल्पना गर्न थाल्नुभयो टर्न थाल्नुभयो थाल्नुभयो भनेदेखि यो चाहिँ त्यो दुखेरै आउँछ त्यो यस्तो मनोवैज्ञानिक वास्तवमा दुखिया हुँदैन तर उसले काल्पनिक रूपले दुखाइराख्या हुन्छ अब मेरो टाउको दुखु टाउ दुःख टाउ दुःख भन्यो भने उस त टाउको नदुख्या टाउको पनि टुकै दुखाइराख्या हुन्छ यस्तो मनोवैज्ञानिक पाराले जुन चाहिँ हेरि हुने रोगहरू हुन् तिनीहरू चाहिँ यसलाई एकदमै किनभने यथावत हेर्न थाल्दछ था। यथावत हेर्न थालिसकेपछि था। त्यसलाई सत्य चाहिँ उसले पत्ता लगाउँछ अनि त्यसपछि उसको चाहिँ त्यो दुःखबाट मुक्त हुन्छ जस्तो म एउटा सानो उदाहरण त्यस यसमा के दिन चाहन्छु भने जस्तो यसमा यो मान्छेहरूले जब विवसना गर्न थाल्छ जस्तो उसको विभिन्न नसा पत्ता गर्ने बानी चाहिँ नसाल पदार्थहरू सेवन गर्ने पानी स्वतः हट्छ किन हट्छ त भन्दाखेरि यहाँ खाइस भने तँलाई नर्ग जान्छस् खाइनस् भने स्वर जान्छ त भन्दैन तर यो शिविर गरेपछि अटोमेटिकली धेरैको चाहिँ छुटेर किन जान्छ यहाँ एक किसिमको सम्वेदना शरीरमा चाहिँ यो सम्वेदना भने सेन्सेसन त्यो सम्वेदना चाहिँ त्यो नेचुरल त्यो हाम्रो फिजिकल सेन्सेसन हेर्न सिकाइन्छ त्यो सेन्सेसन जब मान्छेले हेर्न थाल्छ अनि उसले त्यो रक्सी किन खान्छ मान्छेले भने कृत्रिम त्यसको सेन्सेसन क्रिएट गर्छ चुरोठ किन खान्छ भनेदेखि त्यसले कृत्रिम सेन्सेसन क्रिएट गर्छ त्यो नसालु पदार्थको जुन सम्वेदना कुनै रक्सी मिठो होइन चुरोठ मिठो होइन तर त्यो त्यसको सेवनीले के गर्छ भने त्यो त्यसले के त्यसको नसा चाहिँ हेरी त्यसको सेन्सेसन चाहिँ मिठो लाएर त्यसलाई प्रयोग गर्छ बारम्बार जब त्यो सकिन्छ शरीरमा फेरि त्यसले अर्को खोज्छ तर जब उसले विपसना गर्न थाल्छ र उसले आफ्नो शरीरको नेचुरल सम्वेदना प्रकट गर्छ त्यो सम्वेदना चाहिँ त्यो नसालु पदार्थको संवेदनाभन्दा धेरै स्ट्रङ हुन्छ धेरै बलियो हुन्छ अनि जब बलियो हुन्छ भने अटोमेटिकली त्यो कमजोर सेन्सेसन चाहिँ उसको छुट्दै जान्छ यसरी नै उसको चाहिँ बिकारहरू हट्दै जान्छ अब विपासनालाई दैनिक जीवनमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ त्यो त यो यदि दैनिक जीवन उतारेन भने त भएन उतार्नुपर्ने आफ्नो धारण गर्नुपर्ने र दैनिक जीवनमा प्रयोग गर्नुपर्ने अब यसलाई चाहिँ प्रति क्षण यसलाई चाहिँ कस्तो छ भने यहाँ के सिकाइन्छ भने मान्छेलाई प्रत्येक क्षण होस् सजग रहनलाई सिकाइन्छ र म के गरिरहेछु र म बोल्नुभन्दा अगाडि के बोल्दैछु र मैले के बोल्नुपर्छ र यसमा चाहिँ अब जस्तो यसमा सुरुमा त पञ्चशील चाहिँ जुन सिकाइन्छ यी पञ्चशीलमा यो मूल मा आधार मात्या नगर्नु चोरी नगर्नु त्यो व्यभिचार नगर्नु झुटो नबोल्नु नसालु पदार्थ सेवन नगर्नु यो पाँचवटा चाहिँ सिल सिकाइन्छ पाँचवटा सिल भनेकै यो चाहिँ हेरे विवसेनाको मूल जग हो यो मूल जग चाहिँ हेरी यदि ऊ आफू अगाडि बढ्न चाहन्छ भने यो पाँचवटा चाहिँ असाध्य हुन्छ यो पाँचवटा चाहिँ सिलको यो पाँचवटा सिल चाहिँ अत्यावश्यक भएको हुनाले यो जसको जग बलियो छैन त्यसले यो शिल छैन त्यसले समाधिमा जान सक्दैन समाधि भने ध्यानमा माइन्ड कन्सन्ट्रेसन गर्न सक्दैन एकाग्रता गर्न सक्दैन र त्यसपछि जसको माइन्ड एकाग्रता हुँदैन त्यसले मनलाई चाहिँ निर्मल गर्न सक्दैन प्रज्ञा जाग्दैन त्यस कारण समाधि प्रज्ञा चाहिँ एकदम चाहिँ आवश्यक छ र त्यसको यो पहिलो खुड्किलो भनेको नै यही उहाँ हुनुहुन्थ्यो विपसना ध्यान सिकाउने एक गुरु यो अन्तर्वत सुनिसके पुस्तक कृपा मलाई पनि विपसना ध्यान सिक्न मन लाग्यो मलाई पनि त्यस्तै लाग्यो यदि यसले हाम्रो मन र दिमागलाई फाइदा गर्छ भने त हामीले अवश्य पनि विपसना ध्यान सिक्न जरुरी छ हामीले विपसना ध्यान केन्द्रमा गएर ध्यान सिकिसकेका सुजन मान महर्जन जो अन्तर्राष्ट्रिय रेड क्रसमा कार्यरत हुनुहुन्छ उहाँलाई विपसना ध्यान गर्दाको अनुभवको बारेमा सोधेका थियौँ उहाँले के भन्नुभयो त सुनौ न त है यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ धन्यवाद हामीलाई जानकारीमा आए अनुसार यहाँ विपसना ध्यान केन्द्रमा उपस्थित भइसक्नु भएको छ आफ्नो अलिकति यो बारे अनुभव सुनाइदिनुहोस् न हुन्छ पक्कै पनि म दुई हजार सत्तरी साल आश्विनको आश्विन महिनामा आश्विन चाहिँ यो ध्यान शिविरमा सहभागी भएको थिएँ म धम्म तराई वीरगन्जमा गएको थिएँ यो दसैँ र तिहारको बिचमा जुन यो आ, हरेक वर्ष ध्यान शिविर आयोजना हुन्छ त्यसमा चाहिँ सहभागी भएको थिएँ हजुर अब तनाव घटाउन विपसना ध्यानले चाहिँ तपाईँलाई कतिको मद्दत गर्यो यो विपसना ध्यान अभ्यास गरिसकेपछि मैले आफ्नो यो तनाव चाहिँ धेरै नै घटेको महसुस गरेँ सुरुमा जुन यो दस दिनको ध्यान शिविरमा सहभागी भइसकेपछि त्यसले चाहिँ धेरै नै ध्यान गरिसकेपछि यो तनावहरू चाहिँ मैले अझ राम्रोसँग सामना गर्न सकेको जस्तो महसुस गरेँ जसरी पहिला कुनै अब तनाव आयो अथवा स्ट्रेस भइहाल्यो भने रियाक्ट गरिहाल्ने जुन बानी हुन्थ्यो भने होइन ध्यान गरिसकेपछि त्यसलाई अलिकति डिट्याच वेमा हेर्न सक्ने सिचुएसनलाई चाहिँ अब्जेक्टिभ रूपमा अब्जर्भ गर्न सक्ने क्षमता चाहिँ विकास भएको जस्तो मलाई लाग्यो हजुर यो यहाँको विचारमा चाहिँ यो विपक्ष ध्यानले कसरी तनाव घटाउन चाहिँ मद्दत गर्छु गर्दोरहेछ जस्तो लाग्यो यो विपसना ध्यान भनेको चाहिँ एउटा प्रोसेस हो जुन प्रोसेसबाट चाहिँ हामीले आफ्नो मेन्टल प्युरिफिकेसन गर्न सक्छौँ त्यो गर्ने माध्यम भनेको चाहिँ फेरि ध्यानमा बसेर सेल्फ अब्जर्भेसन मार्फत हामीले गर्ने होइन र ध्यान गरिरहँदाखेरि जसरी हामी अरू सामान्य अवस्थामा हाम्रो माइन्ड डिस्ट्राक्टेड भइरहेको हुन्छ विभिन्न कारणहरूले गर्दाखेरि होइन त्यो हुन पाउँदैन किनभने हाम्रो कन्सन्ट्रेसन चाहिँ फुल हाम्रो ब्रिडिङमा हुन्छ ब्रिडिङ बाहेक अरू हाम्रो बडीको सप्टल सेन्सेसनहरूमा चाहिँ हाम्रो कन्सन्ट्रेसन हुन्छ र त्यो अवेरनेसले चाहिँ हाम्रो माइन्डलाई चाहिँ एकदमै स्थिल एकाग्र रहन चाहिँ मद्दत पुऱ्याउँछ र जसको कारणले गर्दाखेरि बाहिरी संसारमा जति नै तनावहरू भए पनि त्यसबाट चाहिँ हामी टाढा नै रहन सक्ने क्षमता चाहिँ यसले विकास गरिदिन्छ हजुर हजुर अब अन्त्यमा चाहिँ हामीलाई सुनिराख्नु भएको साथीलाई विपचना ध्यानको बारेमा केही सुझाव दिन चाहनुहुन्छ चा कि पक्कै पनि म यो कार्यक्रम सुनिराख्नु भएको साथीहरूलाई यो ध्यान एकचोटि अभ्यास गरेर हेर्नुहोस् धेरैजना मान्छेहरूलाई चाहिँ यो दस दिनको ध्यान भएको कारणले गर्दाखेरि अलिकति नसकिने हो कि भनेर आतिन्छन् होइन र दस दिन मात्र नभएर दस दिनमा चाहिँ बोल्न पनि नहुने होइन धेरै नियमहरू पालना गर्नुपर्ने भन्ने जुन त्यो कुराहरू सुनिसकेपछि अलिकति जान हिचकिचाउँछन् तर मलाई लाग्छ कि यो दस दिनको अनुभव सुजन मान महर्जन विपना ध्यानकर्ताको अनुभव हामीलाई सुनाउँदै उहाँको कुरा सुनिसकेपछि त म विपसना ध्यान केन्द्रमा ध्यान सिक्न जरूर जान्छु म पनि सुजन साथीहरू तपाईँ नि उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू सामग्री लिएर फेरि आउने नै छौँ उज्यालो सुन्दै गर्नुहोला